बिना अनुमति पागल पनि नानाथरी गर्यो भन्दै छोरे मलाई वारी छोडी पारी तरियो भन्दै छोरे चुपचाप बसेको छु तिम्रो खुसी भन्दै चुपचाप बसेको छु तिम्रो खुसी भन्दै उसले गर्दा जिउन गाह्रो पर्यो भन्दै छोरे बैगुनीले मेरो खुसी हरियो भन्दै छौरे फुल र काँडा नचिन्नेले किन बोल्नु व्यर्थ फुल र काँडा नचिन्नेले किन बोल्नु व्यर्थ बाटोभरि काँडै काँडा छरियो भन्दै छोरे बैगुनीले मेरो खुसी हरियो भन्दै छोरे अझै पनि भेट्न सक्छौ तिम्रो सहरमा अझै पनि भेट्न सक्छौ तिम्रो सहरमा सहरबाट गाउँतिर सरयो भन्दै छौरे मलाई वारी छोडी कहाँ त्यति छोटो छ यो जिन्दगीको यात्रा बाँचेको छु आजसम्म मरियो भन्दै छोरे बैगुनीले मेरो खुसी हरियो भन्दै छोरे मलाई वारी छोडी पारी तरियो नमस्कार गजलकार घनश्यामको भूल जिन्दगीको नामक गजल, जिन्दगी गजल सङ्ग्रहमा सङ्ग्रहित यो सुन्दर गजलद्वारा काफियाको यो रात्रिकालीन बसाईमा यहाँहरूलाई स्वागत गर्दछु यो रात्रिकालीन बसाईमा माधुर्य भर्न तपाईँहरूकै सुन्दर गजल र सुमधुर नेपाली साङ्गीतिक गजलका साथमा आज पनि उपस्थित भइसकेको छु तपाईँकै गजल साथी म विकास र प्रविधिमा साथ दिँदै प्राविधिक मित्र आशाजीले तपाईँकै कथा व्यथा र हृदयको आवाजलाई गजलद्वारा स्वरभरिएको कार्यक्रम हो काफिया कार्यक्रमको सुरुवात र अन्त्य हामी कुनै गजल सङ्घमा सङ्ग्रहित मिठो गजलद्वारा गर्ने गर्छौँ भने कार्यक्रम अवधिभर तपाईँले नै माया गरेर पठाउनुभएका गजलहरू र मिठा मिठा साङ्गीतिक गजलहरूको साथ रहने गर्छ र कहिलेकाहीँ हामी गजलकारहरूसँग पनि भलाकुसारी गर्ने गर्छौँ रेडियो झापा एक सय दशमलव सात मेगार्सको तरङ्गमा हरेक बिहिबार रातको नौ बजेदेखि दस बजेसम्म गुन्जने गर्छ काफिया, काफिया का र कार्यक्रम काफियामा तपाईँका पनि गजलहरू वाचन होस् भन्ने चाहनुहुन्छ भने हामीलाई आफ्नो गजल पठाउन सक्नुहुन्छ त्यसको लागि ठेगाना म कार्यक्रमको अन्त्यमा भन्ने नै छु कार्यक्रमको सुरुवातमा यो वसाईलाई अझ मिठो पार्न यमन सुवेदीको शब्द महेश खड्का सङ्गीत तथा मिलन अमात्यको स्वरमा रहेको यो मिठो साङ्गीति गजल पस्कन धूले गइरहेको छ फूल बना फूल को पानी हो हजुर <laughs> अध्यक्ष सस... आफ्नो सिसा जस्तै जति देखियो स्वपनाहरू उति टुट्छन् सिसा जस्तै क्यास गरु अझै मैले नयाँ नवीन जिन्दगी हो आफ्नो नै हो तर पनि छैन अधिन जिन्दगी हो आशू, आशू न आँखाले चिन्छ आँसु नआँसुले आँखालाई न आँखाले चिन्छ आँसु नआँसुले आँखालाई तिमी भन्छौ बाँचिएर हुन्छ शालिन जिन्दगी हो बुझी कहिले नसकिने कस्तो कठिन जिन्दगी हो मुटु छोडी धड्कन पनि जान्छु भन्छ टाढिएर मुटु छोडी धड्कन पनि जान्छु भन्छ टाढिएर कहिलेसम्म सम्हालेर राखु हर्दिन जिन्दगी हो आफ्नो नै हो तर पनि छैन अधीन जिन्दगी हो यो मनभित्र पहिरो गएको मलाई थाहा छ राम्रो थाहा छ यो मनभित्र पहिरो गएको मलाई थाहा छ राम्रो थाह छ खै कसरी देख्छ मान्छे मेरो शौखिन जिन्दगी हो बुझी कहिल्यै नसकिने कस्तो कठिन जिन्दगी हो आफ्नो नै हो तर पनि छैन अधीन जिन्दगी हो काफियाको यो रात्रिकालीन स्वागत गर्दछु म फेरि अर्को गजलतर्फ लाग्न गइरहेको छु उदयपुर गाईघाटका गजलकार विरोध समीर खपिउडाजीको यो गजलका शेर भग्छन् हुँदा हुँदै घरमा भोटे ताला सोल्टिनीको किन हो बाहिर यस्तो चाला चोल्टिनीको ज्यान चिरी च्याट छिनेको जिउ ज्यान चिटी च्याट छिनेको कम्मर अनि टल टल टल्किनेको किन हो र कसिलो र कसिलो त्यो पुरा शरीर यौवनाले निचरी त्यो महकसले खाला सोल्टिनीको किन हो बाहिर यस्तो चाला सोल्टिनीको घरझम गरी बिसायनी हुने हो वैश घरझम गरी बिसायनी हुने हो वैशाको भार आ छैन र बिहे गर्ने पाला सोल्टिनीको निचोरी नी त्यो मोहकसले खाला सोल्टिनीको निद्रामे यो समीरलेनी निद्रामे यो समीरले नि तकिया चुम्छ कति सम्झिएर पिरा गाला सोल्टिनीको हुँदाहुँदै घरमा बोटे ताला सोल्टिनीको किन हो बाहिर यस्तो चाला सोल्टिनीको विरोध समीर जीको यो रमाइलो गजल वाचन गरेर सके। अब म फेरि अर्को गजल नै वाचन गर्न गइरहेको छु यो गजल रहेको छ लमजुङ दूर डाँडा देउता पानी घरबै हाल काठमाडौँमा बस्दै रहनुभएका गजलकार प्रज्वल अधिकारीजीको उहाँको गजल यसरी बग्छ सहर आजकल दाउरा बाल्छ लोड सेडिङमा आफ्नो पाइला चाल्छ सहर आजकल दाउरा बाल्छ लोड आफ्नो पाइला चाल्छ पुलिसको पेस्तोल हराउँछ यहाँ थाहा छैन कुन चोकमा काले हर भेटौ है भन्छ उसले हरेक रात भेटौ है भन्छ थाह छैन मलाई के गर्ने जाल्छ लोड सेडिङले आफ्नो पाइला चाल्छ आमा कुटी आश्रममा राखे आमा कुटी र रा आश्रममा राखी यो सहरले अचेल कुकुर पाल्छ सहर आजकाल दाउरा बाल्छ संविधान दिए खाउ भन्छ सरकार संविधान दिए खाउ भन्छ सरकार न ग्यास छ अनि न भात छ दाल्छ सहर आजकाल दाउरा बाल्छ मरिरहेछन् भूकम्प पीडितहरू कतै मरिरहेछन् भूकम्प पीड़ितहरू कतै सरकार एयरपोर्टमा खाद्यान्न फाल्छ लोड सेडिङमा आफ्नो पाइला चाल्छ चा। जनतालाई बाहिर च्याखे थापेर जनतालाई बाहिर च्याखे थापेर बालुवाटार भित्र कौडाको खाल्छ सहर आजकाल दाउरा बाल्छ गरिबमा पहिलो म नै हुँ भनेर गरिबमा पहिलो म नै हुँ भनेर मेरो देश हरेक साल निवेदन हाल्छ वा गरिबमा पहिलो मनै हो भनेर मेरो देश हरेक साल निवेदन हाल्छ लोड सेडिङमा आफ्नो पाइला चालछ चा। सरकार अजीर्णले बिरामी पर्या छ सरकार अजीर्णले बिरामी पर्या छ जनतालाई भने रित्तो थाल्छ सहर आजकाल दाउरा बाल्छ लोडसेडिङमा आफ्नो पाइला चालछ चा। प्रज्वल अधिकारीजीको यो अत्यन्तै व्यङ्गात्मक तथा वर्तमान परिस्थितिको चित्रण गरिएको गजल वाचन गरेर सुनाइसके अब कार्यक्रम काफियामा एउटा छोटो व्यापारिक विश्रामको बेला एक सय दशमलव सात मेगा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 मोती बराल आंखा संबंधी एनएचपीसी भेटने समय दैनिक बिहान सात बजे देखी सम्म डाक्टर नीरज खड़का एमबीबीएस एमडी वरिष्ठ छाला तथा यौन रोग तथा सौंदर्य रोग विशेषज्ञ भेटने समय प्रत्येक शनिवार दस बजे देखि बाहर बजेसम अन्न उपलब्ध सेवा कंप्युटर प्रविधिट दैनिक आंखा जांच लैब एक्सरे फार्मेसी सेवा मेडिकल अफिशर एमबीबीएस को सेवा सम्पर्क हिमालय आँखा उपचार केन्द्र दृष्टि फार्मेसी सँगै धमकचोक बेलडाङ्गी रोड झापा फोन नम्बर शून्य तेइस पाँच बयासी आठ पचासी मोबाइल नम्बर अन्ठानब्बे पाँच छब्बिस सत्तरी नौ सय सत्ताइस अन्ठानब्बे शून्य चौध एक तिन नोट अन्धा अपाङ्ग अशक्त एवं भुटानी शरणार्थीलाई निशुल्क जाँच गरिनेछ नायक होमियो अब दमकमा रोगी महानुभावहरूमा खुसीको खबर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 रोग मूट छाला रा पेट का समस्त रोग का साथी पुरुष का विभिन्न गुप्त रोग पार् का साथ ही तक जो सुखे रोग लाई बिना ऑपरेशन औषधी बाई भर बार पर्दो उपचार करनेपटक संपर्क राख सदक्का पचीस वर्ष को अनुभवी डाक्टर एस एस नायक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 ढोका बाहिर बस्न जातले सिकाउँछ ढोका बाहिर बस्न जातले सिकाउँछ यस्ता कुरा अझै समाजले सिकाउँछ अरू चरा बचेरा हुर्काएर जान्छन् अरू चरा बचेरा हुर्काएर जान्छन् एउटा जन्माउन कागले सिकाउँछ ढोका बाहिर बस्न जातले सिकाउँछ भर्खर हुर्कदै गरेको बालकलाई भर्खर हुर्कदै गरेको बालकलाई चुरोट ल्याउन जवानले सिकाउँछ आहा भर्खर हुर्कदै गरेको बालकलाई चुरोट ल्याउन जवानले सिकाउँछ यस्ता कुरा अझै समाजले सिकाउँछ ओत लागेको छानो हेर्दै आकाश हेर ओत लागेको छानो हेर्दै आकाश हेर छानो हुन आफै आकाशले सिकाउँछ यस्ता कुरा अझै समाजले सिकाउँछ विचारले पगालेर विचारले पगालेर त्यो पत्थर मन विचारले पगालेर त्यो पत्थर मन नौनी जस्तै बन्न यादले सिकाउँछ ढोका बाहिर बस्न जातले सिकाउँछ यस्ता कुरा अझै समाजले सिकाउँछ हाल गुङ्गु चार नयाँ बस पार्क काठमाडौँमा बस्दै रहनुभएका हर्कपुर चार ओखलढुङ्गाका गजलकार उदासी राज्यको यो सुन्दर गजलका साथमा काफियाको यो रात्रिकालीन बसाइमा तपाईँलाई पुन स्वागत गर्दछु तपाईँ अहिले रेडियो झापा एक सय दशमलव सात कथा व्यथा र हृदयका आवाजलाई गजलद्वारा स्वर कार्यक्रम काफियाको का साथमा हुनुहुन्छ यो सुमधुर यात्रामा फेरि अर्को गजल पस्कन गइरहेको छु यो गजल रहेको छ गोरखाका गजलकार लक्ष्मण भन्तनाथ श्रेरी सेउको गजलका शेरहरू यसरी बग्छन् थोरैले सम्झिए धेरैले बिर्सिए जो नजिकै थिए तिनै झन् टाढिए थोरैले सम्झिए धेरैले बिर्सिए जो नजिकै थिए तिनै झन् टाढिए रितै हो कि कुन्नी स्वार्थी दुनियाँमा रितै हो कि गुन्ने स्वार्थी दुनियामा आफ्नै भन्नेहरू मौसम भुल्न चाहन्थे म अतीतका यादहरू आँखामा हर घडी सर्वत्र भेटिए जो नजिकै थिए तिनै झन् टाढिए पत्थर बन्नु पर्थ्यो म आफै सकिन पत्थर बन्नु पर्थ्यो म आफै सकिन निष्ठुरी भइजाने मुटुमै सजिए जो नजिकै थिए तिनै झन्टाडिए ए जिन्दगी देखिस् मिलियो के उपहार ए जिन्दगी देखिस् मिलियो के उपहार जो थिए तसँग ती सबै रित्तिए थोरैले सम्झिए धेरैले बिर्सिए जो नजिकै थिए तिनै झन्टाडिए लक्ष्मण भन्ताना श्री शिवको हृदय गजल थियो यो अब म फेरि अर्को गजल भाषण गर्न गइरहेको छु यो गजल रहेको छ भोजपुरका स्रष्टा अनिष्टीको उहाँको गजलका श्रेहरू यसरी भगछन्टी आगो बन्यो जीवन पानीबाट जबदेखि आगो बन्यो जीवन कोही बने मित्र अनि कोही बने दुश्मन असल बन्न पाउसम्म झुक्नु पर्थ्यो असल बन्न पाउसम्म झुक्नु पर्थ्यो अरे तर किन झुक्थ्यो रह्यो गोर्खालीको गर्दन कोही बने मित्रलाई फुल दिएपछि लाग्यो अरे भित्र कतै बिजुलीको चढकन कोही बने मित्र अनि दुश्मन आफ्नै नकाब च्यातिएको पत्तो पाएन छ आफ्नै नकाब च्यातिएको पत्तो पाएन छ ऐना फोर्छ एकाएक कस्तो परिवर्तन तर्छुलो पार्छु भन्ने भुइँचालोको मनमा मेरो छाती देखेपछि गएको छ कम्पन पानीबाट जबदेखि आगो बन्यो जीवन कोही बने मित्र अनि कोही बने दुश्मन जीको यो मिठो गजलपछि कार्यक्रम काफियामा एउटा साङ्गीतिक गजल पस्कने बेला भएको छ प्रेम सागर पौडेलको शब्द राजन कार्कीको संगीत तथा विनाय निरौलाको स्वरमा रहेको यो मिठो साङ्गीतिक गजल स्वीकार कहिले भिड मन्द हुन्छ कहिले काहीँ सहरको भिड मन्द हुन्छ कसैको माघको निम्ति त्यहाँ बन्द हुन्छ त्यहाँ तर कसैको दोष केही हुन्न त्यहाँ तर कुरै कुरामा एकाएक द्वन्द हुन्छ कसैको माघको निम्ति त्यहाँ बन्द हुन्छ सडकमा उत्रन्छन् आवेगमा आए सबै सडकमा उत्रन्छ नावेगमा आई सबै चारैतिर गोली र बारुदको गन्ध हुन्छ कसैको माघको निम्ति तर यो बन्द भनेको मेरो गजल जस्तै हो तर यो बन्द भनेको मेरो गजल जस्तै हो जसमा न मिठास न कुनै हुन्छ कहिलेकाहीँ सहरको भिड हुन्छ कसैको माघको निम्ति त्यहाँ बन्द हुन्छ तासी छ जीको, यो सुन्दर गजलका साथमा तपाईँ श्रोताहरूलाई यो गजल पश्चात म अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ दमक पन्द झापाको सशा गोविन्द प्रसाद तिवारीजीको उहाँको गजलले यस्तो भन्छ आफैदेखि आफैलाई ढाट्न सक्छौ गति आफै आफैदेखि आफैलाई ढाट्न सक्छौ कतिन्जेल मुठुभरि चोटे चोटको खातै खात मुटु भरी चोटे चोटको खातै चोट खात सङ्घालेर देखावटी बाहिरी आँसु हाँस्न सक्छौ कतिन्जेल आफैदेखि आफैलाई ढाट्न सक्छौ कतिन्जेल आँसु छेकी परेलीमा सजाएर तस्विर थियो आँसु छेकी परेलीमा सजाएर तस्विर त्यो नानी भित्र लुकाएर रा, राख्न सक्छौ कतिन्जेलमा रा, कतिन धड्काएर ढुकडुकीमा बसाएर धड्कनमा धड्काएर ढुकडुकीमा दुग दुग बसाएर मायाको त्यो आयतन नाप्न सक्छौ कतिन्जेल आँसु मात्रै बगाएर बाँच्न सक्सो कतिन्जेल संसारलाई बिर्सिएर काफी च्यापी गोविन्दलाई संसारलाई बिर्सिएर काफी च्यापी गोविन्दलाई जिन्दगीको रथ तिमी हाँक्न सक्छौ कतिन्जेल आफैदेखि आफैलाई ढाँट्न सक्छौ कतिन्जेल आँसु मात्रै बगाएर बाँच्न सक्छौ कतिन्जेल गोविन्द प्रसाद तिवारीज्यूको यो अत्यन्तै मिठो गजल भाषण गरेर सुनाइसके अब फेरि म अर्को गजलतर्फ लाग्न गइरहेको छु यो गजल रहेको छ देवघात दुई तनहुका गजलकार गोविन्द गोपाल खतिवडाज्यूको उहाँको गजलले यस्तो भन्छ उसले देशलाई मुटु ठानेकोले चिन्तित छ उसले देशलाई मुटु ठानेकोले चिन्तित छ सङ्घीयतामा मुटु टुक्रिने कुरा निश्चित छ मरेपछि आफू जल्न हामीलाई जलाउँछन् मरेपछि आफू जल्न हामीलाई जलाउँछन् चिताले भन्यो मान्छेको जात कति पतित छ उसले देशलाई मुटु ठानेकोले चिन्तित छ समवेदना दिनेले संवेदना दिन जानेनन् समवेदना दिनेले सम्वेदना दिन जानेनन् फुल चढाएर लासलाई श्रद्धा समर्पित छ चिताले भन्यो मान्छेको जात कति पतित छ मालिक भन्छ मैले घरमा कुकुरु मालिक मैले घरमा कुकुर पालेको छु कुकुरान्छ मेरै कारणले घर सुरक्षित छ मान्छेले प्रदूषित पारेर बदला लिएका छन् मान्छेले प्रदूषित पारेर बदला लिएका छन् नदीले पनि घर बगाउनु कहाँ उचित छ उसले त्यसलाई मुटु ठानेकोले चिन्तित छ संघीयतामा मुटु टुक्रिने विन्द गोपाल फटियाजीको यो यथार्थपरक गजलपछि म फेरि अर्को गजल नै भाषण गर्न गइरहेको छु यो गजल रहेको छ आल कोरियामा रहनुभएका भक्तपुरका गजलकार नवीन नेपालज्यूको उहाँको गजल यसरी सुरु हुन्छ हद हुनुपर्छ निरको मार पनि हद हुनुपर्छ नि मारामारको पनि बाँडफाँड हुनुपर्छ संसारको पनि उसले सजिलै भूमिका खेलिरहेछ उसले खेलिरहेछ एता यारको उता मार ए बेरोजगार कलाकारको पनि गजलकारको पनि तिम्रो जस्तै हालत हो ए बेरोजगार कलाकारको पनि गजलकारको पनि सुन मन छोडेर धन रोज्नेहरूले सुना मन छोडेर धन रोज्नेहरूले इमान घट्छ त्यो गलामा हारको पनि हद हुनुपर्छ नि सत्य बोलेको र फरक विचारको पनि हद हुनुपर्छ नि मारामारको पनि बाँडफाँड हुनुपर्छ संसारको पनि नवीन नेपाल जीवको यो सुन्दर गजल वाचन गरेर सुनाइसके अब कार्यक्रम काफियामा फेरि एउटा छोटो व्यापारिक विश्रामको बेला भएको छ रेडियो झापा एक सय दशमलव सात मेगार्सको तरङ्गलाई छोडेर कतै नजानु होला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 हाम्रा उपलब्ध सेवाहरू फ्रेन्च सिफन साडी इन्डियन साडी इन्डियन साडी साथै लेह्गा कुर्ता सलवारमा मटक्कली अनारकली फेन्सी तथा बुटिक कुर्था बुटिक केटा केटीहरूका लागि लेह्गा चुन्नी सेरवानी ढाकाको दौरा सुरुवत मटक्कली अनारकली याद रह सफलता पछि अब दमकमा पनि सिलगढी र जोगमुनि सस्तो मूल्यमा होलसेल मूल्यमा खुद्रा बिक्री ग्राहक ने डिजाइन को अर्डर करना सकने साथ ही सिलाई को, पनी को। जानकारी का लगी पशुपति साड़ी सेंटर दमक थाना रोड मार्केट। संचालक अनिल बिहानी मोबाइल अंठानब्बे दुई चार शून्य शून्य चौरात्तर चौवन्न रठानब्बे जीरो के तपाईँ ढाका कपडाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने ढाका उत्पादन क्षेत्रमा देश तथा विदेशमा ख्याति कमाइ सकेको प्रविण ढाका उद्योगलाई सम्झनुहोस् हाम्रा विशेषताहरू मस्टराइज गरिएको सकली सुपरफाइन धागो र दक्ष कामदारको प्रयोग रङ जाने तथा कम टिकाउको समस्याबाट छुटकारा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 तिमी आज अफिस गएन अ दाँत दुखे आपने बेला बैसेको कह अफि जाने दाँत दुख्य बस तन तिंता तुम्हें समस्या को समाधान सहारा डेन्टल हस्पिटल ने सहारा डेटल हस्पिटल रे के दाँत संबंधी संपूर्ण उपचार करो कह पड़ त अस्ारा डेटल हस्पिटल खोज्ते गए थे नभेटेक फर्क आने पर्यट दमक बस पार्क देखि उत्तरपटी थाना देख सिधै पूर्व रेडियो जापा भएको तेस्रो तलामा छ पख तिमी त्यहाँ जादा छुकिन पनि सक्छौ उक्त भवनको पछाडि पछि एउटा सिँढी रहेको छ त्यो सिँढीबाट सिधै तिमी तेस्रो तल्लामा गयौ भने च्याक्कै सहारा डेन्टल हस्पिटलमा पुग्छौ अनि त्यहाँको सम्पर्क नम्बर छैन ना? सम्पर्क नम्बर पनि देऊ न छ नि टिप त अनि मोबाइल नम्बर अन्ठानब्बे नोट बच्चाहरूलाई नयाँ प्रविधिबाट ब्रस गर्न सिकाइन्छ साथै बच्चाहरूलाई ब्रस गरिन्छ अब ढुङ्गालाई देवता होइन पत्थर भन्नु छ अब ढुङ्गालाई देउता होइन पत्थर भन्नु छ हो यही एउटा सन्सनीपूर्ण खबर भन्नु छ मेरो विश्वासमा कैयौं पटक घात गरियो यहाँ मेरो विश्वासमा कैयौं पटक घात गरियो यहाँ यो मनलाई कसैको भरोसामा नपर भन्नु छ अब ढुङ्गालाई देउता होइन पत्थर भन्नु छ वर्षौदेखि निरन्तर मेरो दुखमा झरिरहेछ वर्षौँदेखि निरन्तर मेरो दुःखमा झरिरहेछस् ए आँसु तँलाई अब आँखाबाट नजर भन्नु छ पलभरमै विश्वास गरेर धोका खाएको हो मैले पलभरमै विश्वास गरेर धोका खाएको हो मैले स्वयं आफैलाई अरूको विश्वास नगर भन्नु छ हो यही एउटा सन्सनीपूर्ण खबर भन्नु छ धेरै गर्नु बाँकी छ आफ्नै लागि र देशका लागि धेरै गर्न बाँकी छ आफ्नै लागि र देशका लागि अझै केही दिन देहलाई स्वर्गमा नसर भन्नु छ अब ढुङ्गालाई देउता होइन पत्थर भन्नु छ हो यही एउटा सन्सनीपूर्ण खबर भन्नु छ रूपन्देहीका गजलकार रोहित राणाज्यूको यो सुन्दर गजलद्वारा काफियाको यो रात्रिकालीन बसाईमा पुनः स्वागत गर्दछु रेडियो झापा एक सय दशमलव सात मेगा तरङ्गमा कार्यक्रम काफिया अब म फेरि अर्को गजल वाचन गर्न गइरहेको छु कुनाथरी नौ सुर्खेतका गजलकार विनोद साईजीको यो गजलका शेर हुँदा मेरो दिल हलचल कुनै बेला हुँदा मेरो दिल हलचल कुनै बेला लेख्थेँ मैले पनि गजल कुनै बेला भर्खरै त हो असफल भएको भर्खरै त हो असफल भएको भाथे म पनि त सफल कुनै बेला लेख्थेँ मैले पनि गजल कुनै बेला अहिले पो छिची अनि दुर गर्छौ अहिले पो छिची अनि दुर दुर गर्छौ गरेकै त हो नि मलजल कुनै बेला हुँदा मेरो दिल हलचल कुनै बेला कसैले सोधे चिन्दिन भन्छौ रे कसैले सोधे चिन्दिनँ भन्छौ रे सम्झन्छु भन्थ्यौ हरपल कुनै बेला लेख्थे मैले पनि गजल कुनै बेला चोखो मायामा घात हुँदैन भनेर चोखो मायामा घात हुँदैन भनेर गरेका थियौँ छलफल कुनै बेला हुँदा मेरो दिल हलचल कुनै बेला अब त यति मात्र गर्छु कामना अब त यति मात्र गर्छु कामाना गर्नेछु मलाई एक कल कुनै बेला हुँदा मेरो दिल हलचल कुनै बेला लेख्थे मैले पनि गजल कुनै बेला विनोद साईजीको यो मिठो गजल भाषण गरिसके अब पनि हामी कार्यक्रम काफियाको अन्तिम चरणतिर आइपुगेका छौँ अब हामीसँग एउटा तपाईँकै गजल र अर्को बाँकी छ गुल्मिका रोहित कुमार जीको यो गजल तपाईँहरू सामु प्रस्तुत गर्न चाहन्छु तिमी जानु अगाडि र आउनु अगाडि बोलाउनु अगाडि तिमी जानु अगाडि र आउनु अगाडि म सोचिरहन्थे कसैलाई बोलाउनु अगाडि यी रातहरू पनि यति अन्धकार थिएनन् यी रातहरू पनि यति अन्धकार थिएनन् बिजुलीका पोलहरू ठडाउनु अगाडि वा यी रातहरू पनि यति अन्धकार थिएनन् बिजुलीका पोलहरू ठडाउनु अगाडि तस्विरहरू हेरी मनमा नै सपना सजाउँछु तस्विरहरू हेरी मन मनै सपना सजाउँछु तिम्रो याद सताउनु अगाडि तिमी जानु अगाडि र आउनु अगाडि यो सरकारका जस्तै छन् तिम्रा कुरा पनि यो सरकारका जस्तै छन् तिम्रा कुरा पनि खबर पठाउँछौ खर्च पठाउनु अगाडि रोहित कुमारजीको यो, कुमार यो अत्यन्तै सुन्दर गजल वाचन गरिसकेपछि काफियामा गजल टाढा हामी त एउटै सहरको मान्छे न सम्झनु टाढा हामी त एउटै सहरको मान्छे आखिर तिमी आँखामा बस्ने रहरको मान्छे नपुगेर विपणीमा निद्रा मानि भेटौँ झेपो लाग्ने नपुगेर विपनीमा निद्रामानी भेटौँ झैपो लाग्ने पल, पल दिलमा बस्ने तिमी हर प्रहरको मान्छे आखिर तिमी आँखामा बस्ने रहरको मान्छे मोडेर पाइलो दिलमेर छोडी गइदियो भने त मोडेर पाइलो दिलमेर छोडी गइदियो भने त बनाउला कसम तिम्रे खातिर म यो जहरको मान्छे आखिर तिमी आँखामा बस्ने रहरको मान्छे चाँदीको थालमा सुनको चम्चा यो कर्मैमा छैन त चाँदीको थालमा सुनको चम्चा यो कर्मैमा छैन त के भन्यो सानो टपरि दुना म त ठहरको मान्छे न सम्झनु टाढा हामी त एउटै सहरको मान्छे आखी र तिमी आँखामा बस्ने रहरको मान्छे अब भने हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौँ कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ श्रोताहरूलाई तथा हामीलाई आफ्ना मिठा गजलहरू पठाएर साथ दिनुहुने सम्पूर्ण श्रष्टाहरूलाई र आफ्ना गजलहरू हामीलाई वाचन गर्न अनुमति दिनुहुने सम्पूर्ण श्रष्टाहरूलाई हृदयदेखि नै दे धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छु कार्यक्रम सम्बन्धी केही जिज्ञासा प्रतिक्रिया वा सुझाव भए हामीलाई इमेल गर्न सक्नुहुन्छ हाम्रो इमेल आइडी रहेको छ केएफआई वाइए काफिया वान जिरो जिरो हामीसँग फेसबुकमा जोडिन चाहनुहुन्छ भने काफिया वान जिरो जिरो सेभेन एट द रेट जीमेल डट कमलाई खोजेर फ्रेण्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ तपाईँसँग भएका गजलहरू हाम्रो इमेलमा वा फेसबुक एकाउन्टको टाइम लाइन वा मेसेज बक्समा पठाउन सक्नुहुन्छ अथवा हाम्रो रेडियोको फेसबुक पेज फेसबुक डट कम आफ्नो गजल पठाउन सक्नुहुन्छ हामी पक्कै पनि वाचन गर्ने नै छौँ अर्को हप्ता यही समयमा भेट्ने बाचा गर्दै कृष्ण हरि बरालको शब्द हरि लम्सालको सङ्गीत तथा आनन्द कार्कीको स्वरमा रहेको यो मिठो साङ्गीतिक गजल छोडेर जाँदैछु यो वसायबाट बिदा दिनुहोस् प्राविधिक मित्र आशाजीको साथमा म विकासलाई तपाईँहरूको साथ शुभ रहोस् गजलमय बनोस् शुभरात्रि जे हुने हो हु पछाडी नई जे जे हुने हो उन छाया परदा पछाड़ी नई रङ्ग मञ्च झुठ हो रेर यो रङ्ग मञ्च झुठ हो हो हाम मा जा पर्दा पछा char uh.